को पांच बजे अहिल सांझ को पांच बजे मनोरंजन काजरा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 सरकारद्वारा औपचारिक रूपमा कमलरीमुक्त घोषणा क्षेत्र निर्धारणको विषयमा आज उच्च स्तरीय राजनैतिक समितिमा छलफल हुने <दिखेश> शर्तसहितको वार्ता माफहरू नजाने लेखपा माओवादीका उपाध्यक्ष गजुलको भनाई ए माओवादीको बैठक जारी वर्ष्यामसँगै <दिखेश> अस्पतालहरूमा भाइरल ज्वरो लगायत स्वरोगको बिरामी बढ्यो हिंसामा परेका महिलाको जोरी दर्ता गर्न गाह्रो भारतको बिहारमा विद्रोही माओवादीको आक्रमणमा परे तीन सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु दक्षिण अफ्रिका पूर्व राष्ट्रपति मण्डलाको स्वास्थ्यमा क्रमिक सुधार र सालो पाँचदेखि पन्ध्र गतेसम्म काठमाडौँमा हुने सोह्र वर्ष मुनिको साफ च्याम्पियनशिपको सम्पूर्ण तयारी पूरा सरकारले औपचारिक रूपबाट नै कमलरी मुक्त घोषणा गरेको छ गएको सार तेह्र गते भएको मन्त्री परिषदको निर्णयअनुसार सरकारले आज कमलरी मुक्त घोषणा गरेको हो आज महिला बालबालिका तथा मन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता उपेन्द्र प्रसाद अधिकारीले अबदेखि कसैले पनि कमलरी राख्न नपाउने र राखीमा कारवाही हुने बताउनुभयो अन्तरिम संविधान प्रत्येक बाल बालिकालाई पालन पोषण आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा पाउने हक तथा शारीरिक र मानसिक लगायतका कुनै शोषण गर्न नपाइने व्यवस्था भएको र बाल पनि निषेध गरेकाले कमजोरी राख्नु गैर काम हुने सरकारले प्रश्न पारेको छ बाबु बाबुआमाले मालिकबाट लिएको ऋण तिर्न बालबालिका कमलरी बस्ने प्रथा रहेकोले त्यस्तो ऋण पनि खारेज भएको सरकारले बताएको छ मुक्त बालबालिकाको शिक्षामा अबको अभियान केन्द्रित हुने सरकारले प्रतिबद्धता पनि जनाएको छ पूर्व कमलरीले अघिल्लो महिना मुक्ति घोषणाको माग गर्दै राजधानीमा आन्दोलन गरेका थिए सिंहदरबार घेराउको क्रमा प्रहरी दमन गर्दा केही पूर्व कमलरी घाइतेसमेत भएका थिए पूर्व कमलरीको यही आन्दोलनले मुक्त घोषणा गर्न सरकार बाध्य भएको हो ढिलै भए पनि सरकारले मुक्त घोषणा गरेकोमा हामी खुसी छौ पूर्व कमलरीको हक अधिकारबारे संघर्ष समितिका सन्तोष दहितले भन्नुभयो तेह्र वर्षअघि सरकारले मुक्त कमाया घोषणा गरे पनि कमलरी मुक्तिको औपचारिक घोषणा भने बल्ल भएको छ अहिले पनि दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर काठमाण्डु लगायतका ठाउँमा गरी कम्तीमा एघार कमलरी मालिकको घरमा दासी जीवन जिउन बाध्य छन् उच्च स्तरीय राजनैतिक समितिले आज क्षेत्र निर्धारणको विषयमा छलफल गर्दैछ समितिको कार्य नयाँ वानेश्वरमा बस्ने बैठकमा क्षेत्र निर्धारणमा देखिएको संवैधानिक र कानूनी जटिलता दलहरूबीचको विवादका विषयमा छलफल हुनेछ क्षेत्र निर्धारण आयोगले कानूनी जटिलता हटाइदिन दलहरूसँग आग्रह गरेपछि बैठक बस्न लागेको हो बैठक साँझ बस्ने नेताहरूले बताएका छन् यसअघि दुई भन्दा बढी क्षेत्र बढाउन नपाइने भने पनि बढाउनु अवस्था आएकाले त्यसमा छलफल हुनेछ साथै आजको बैठकमा शासन को विपक्ष में रहकर दलह वार्ता का औपचारिक पत्र पठाई सकते उत दल कर वार्ता तथा निर्वाचन को तैयारी लगातार विषय में छलफल होने नेता एकीकृत नेकपा माओवादीले भोलि काठमाडौँमा शुरू हुने विस्तारित बैठकको तयारीबारे विभिन्न स्तरमा चलाइरहेको छ गत केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले अचानको पद त्यागको घोषणा गरेपछि उत्पन्न समस्या समाधानको लागि पटक भएका विभिन्न स्तरका बैठकहरू अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् अध्यक्ष पुष्प दाहाल प्रश्नले ब्युरो इन्चार्ज राज्य संयोजक र अन्य शीर्ष अलग अलग तथा संयुक्त रूपमा छलफल चलाइरहनु भएको छ अहिले प्रचण्ड निवास लाजिमपादमा पदाधिकारी बैठक बसिरहेको छ विस्तारित बैठकमा पेश गरिने प्रस्तावबारे छलफल भइरहेको दक्ष प्रचण्ड स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो छलफललाई आज पनि निरन्तरता दिने लाजिमपाद स्रोतले बताएको छ अहिलेसम्मका छलफलमा बाबुरामको पदत्याग अस्वीकार गर्ने उहाँलाई पदमा फर्कन उपचारे आग्रह गर्ने नभए वरिष्ठ नेताको पद दिने विषयमा मोटामोटी सहमति बने पनि निष्कर्षमा भने पुगेको छैन नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले शर्तसहितको वार्तामा आफूहरू नजाने बताउनु भएको छ आगामी मक्सर चार गते सम्पन्न गर्ने भनेको दोस्रो संविधान सभाको चुनावमा भाग लिन वार्ताको लागि उच्च स्तरीय राजनैतिक समितिले शर्तसहित पत्र पठाएकाले आफ्नो पार्टी वार्तामा जान नसक्ने बताउनु भएको हो सदरमुकाम फेदीमा माओवादी जिल्ला कमिटी पाँचले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान सभाको कार्यसूची माओवादीको भएकाले त्यसबाट पार्टी पछि नहट्ने तर अब नयाँ धानी गोलमेज सम्मेलन में उत्तम विकल्प तर्क राख्भ राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्ध बहादुर गुरुङ र प्रशासन निर्देशक दीपकुमार सिंहले निलम्बन फुकुवा भएको छ वन मन्त्रालयले निलम्बन फुकुवा गरेपछि गुरुङ र सिंह बिआबाट नियमित काममा फर्कनु भएको छ अख्तियारले निलम्बन फुकुवा गर्न भनेपछि मन्त्रालयले बुधबार पत्र लेखे निलम्बन फुकुवा गरेको थियो अख्तियारले सफाई दिएपछि मन्त्रालयले निलम्बन फुकुवाको पत्र बुधबार पठाएको थियो कोषका सूचना नुमराज खनाले भन्नुभयो उहाँहरू आजबाट नियमित काममा फर्कनु भएको छ आर्थिक अनियमितता सम्बन्धी उजुरी परेपछि अख्तियारले सदस्य सचिव र प्रशासन निर्देशकलाई निलम्बन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो प्रमाण लुकाउन सक्ने भन्दै अख्तियारले निलम्बन गर्न निर्देश दिएको थियो वर्षायामसँगै अस्पतालहरूमा भाइरल ज्वरो लगायत सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ खानेकुरा र पिउने पानीमा ध्यान नपुर्याउँदा बिरामीको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन् अहिले काठमाडौँको टेकु अस्पतालमा दैनिक एक सय धेरै बिरामी उपचारको लागि पुग्ने गरेका छन् धेरैजसो रुखाखोकी भाइरल ज्वरो झाडा पक्कालाई टाइफाइडका बिरामी भएको अस्पतालले जनाएको छ भाइरल ज्वरो र सरुवाग फैलन नदिन बेलेमा उपचार र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव छ यस्तै तराईका जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेपछि सरकारले त्यस क्षेत्रमा स्वास्थ्य संख्या बढाउने तयारी गरेको छ भाइरल प्रभावित केही जिल्लामा स्वास्थ्य कर्मीको पदरिक्त हुँदा उपचार प्रभावित बनेको गुनासो बढेपछि सरकारले अस्थायी रूपमा भए पनि स्वास्थ्य कर्मी खतौन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ मन्त्रालयका सहप्रवक्ता कविराज खनालले बिरामीको उपचार प्रभावकारी भए नभएको बारे क्षेत्रीय निर्देशालयहरूले निरीक्षण अनुगमन गरिरहेको बताउनुभयो हिंसामा परेका अपाङ्ग महिलाका उजुरी प्रहरले समेत दर्ता गर्न नमान्ने गरेको बताइएको छ नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष टिका दाहालका अनुसार अपाङ्ग महिला हिंसामा परेर प्रहरीमा उजुरी गर्न गएमा अपाङ्गको कु कुरा पनि पत्याउने भन्ने जस्ता जवाब प्रहरीले दिने गरेका छन् आफ्नो सङ्घमा त्यस्ता खालका घटना निकै आउने गरेको बताउँदै वहाँले उहाँले भन्नुभयो तत्काल प्रहरीकोमा उजुरी गर्न गए पनि निकै ढिलो गरी नाम मात्र दर्ता गरी प्रक्रिया अगाडि बढाउने गरेको छ अपाङ्गता महिलाले हिंसा गर्नेलाई नचिन्ने समस्या पनि त्यत्तिकै रहेको छ त्यसैले पीडकहरू अपाङ्ग महिलामाथि हिंसा गरेर सजिलो उम्कन सक्दछन् केही समय अघि काभ्रेकी अपाङ्ग महिला मन्दिरा चौलागाईको घटना स्मरण गर्दै उहाँले भन्नुभयो मन्दिरा दुर्घटनामा परि अपाङ्ग बन्न पुगिन् त्यसको केही समयपछि नै उनको श्रीमानले दोस्रो विवाह गरे बहुविवाहको मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले नै दर्ता नै नगरिदिएपछि हामी अधिकार आएर दर्ता गरेर कार्यवाही प्रक्रिया अगड़ी बढ़ाओं विशेष करवाह रौद्धिक अंगता भैया महिला बलात्कारमा परेका घटनामा प्रहरीले त्यति सहयोग नगर्ने गरेको उहाँले गुनासो गर्नुभयो उनीहरू बोल्न सक्दैनन् उजुरी गर्न आउने अधिकार जे पाए त्यही उजुरी गर्न आउँछन् भनेर प्रहरीले दुर्व्यवहार समेत गर्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो त्यस्ता मुद्दामा पीडित पछि निकै कमजोर हुने भएकाले पीडकले सजाय पाएको घटना अत्यन्तै कम रहेको पनि उहाँले बताउनुभयो जनगणना विक्रमस दुई अनुसार नेपालको कुल जनसङ्ख्याको करिब दुई अपाङ्गता भएका भएका कुल अपाङ्गता भएका मध्ये महिलाको संख्या छयालिस दशमलव पाँच प्रतिशत रहेको छ सुन चाँदीको भाव आज केही घटेको छ सुन्तोलामा एक सय पचास रुपियाँले घटेर पचास हजार आठ सय पचास रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ सुनको भाव तोलामा एकाउन्न हजार थियो अन्तर्राष्ट्रिय बजारमा भाव घटेकाले नेपाली बजारमा पनि सुनको भावमा घिरावट आएको महासंघले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रति औँसो डलर रहेको सुनको भाव आज बाह्र सय पचहत्तर डलरमा झरेको छ यस्तै चाँदीको भाव दस रुपियाँले घटेको छोला आठ सय दस रुपियाँमा किनिवेश भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जुनावाजमा जुना हिजो हामीले सोधेका थियौं संविधान सभाको चुनाव नजिकिँदै गर्दा षडर्य हुन थालेको भने प्रचण्डको भनाइमा तपाई के भन्नुहुन्छ ए सही हो बी पत्यार लाग्दैन र सी बनको बाघले खाओस् न मनको बाघले खान्छ तपाईँले बस्नु भएको अन्तिम मतपरिणाम यस्तो रहेको छ ए सही हो भनेमा बत्तीस बी पत्यार लाग्दैन भनेमा तीस र सी बनको बाघले खाओस् न मनको बाघले खान्छ मत व्यक्त गरे तपाई सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ जथाभावी मूल्यवृद्धि गर्ने सरकारले कार्यवाही गर्ने भनिएको प्रति तपाई के भन्नुहुन्छ ए प्रशंसनीय कार्य बी कार्यान्वयनमा शङ्का र जनता बस्ने थिए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 पालो ट्राफिक खबरको सम्पू सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ हेटा वीरगंज सडक खण्ड खुल्ला रहेको छ नारायणगढ मुग्लिन सडक खण्ड मुगलिन विशेष काठमाडौँ सडक खण्ड मुगलिन दमोली पोखरा सडक खण्ड र नारायणगढ़ प्रासी बोटोल सडक खण्ड पनि खुल्ला रहेको छ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 अन्तर्राष्ट्रिय समाचार भारतको बिहारमा मा विद्रोही माओवादीको आक्रमणमा परि तीन सुरक्षाकर्मी सहित पाँचजनाको मृत्यु भएको छ पाँच सुरक्षाकर्मी घाइते भएका छन् विद्रोहीले सुरक्षाकर्मीको हत्या नियन्त्रणमा लिएका छन् ओरगादाबाद जिल्लामा गइराती झण्डै दुई घण्टासम्म भएको दोहोरो भिडन्तमा पाँचजना मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् बिहारका प्रहरी महानिदेशक अमित कुमारका अनुसार माओवादीले फरक फरक तीन स्थानमा आक्रमण गरेका थिए उनीहरूले एक पुलमा विस्फोट गराएर क्षतिग्रस्त समेत भनाएका छन् दक्षिण अफ्रिका पूर्व राष्ट्रपति एवं विश्व प्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्चल मण्डेलाको स्वास्थ्यमा क्रमिक सुधार क्रमिक रूपमा सुधार भइरहेको जनाइएको छ दक्षिण अफ्रिकाका राष्ट्रपति जाको बुमाले आज सो जानकारी दिनुभएको हो उहाँले नेता मण्डेलाको स्वास्थ्यमा निकै ढिलो गरी सुधार भइरहेको जानकारी दिनुभयो आज नेता मण्डेलाको पन्चानब्बे जन्मदिन हो उहाँको जन्मदिनको शुभ शुभ अवसरमा उहाँप्रति दक्षिण अफ्रिकी नागरिकले शुभकामना समेत व्यक्त यस्तै दक्षिण अफ्रिकाको सरकारले नेता मण्डलाको नियमित स्वास्थ्य बुलेटिन प्रकाशन गर्ने क्रममा आजको बुलेटिनमा पनि स्वास्थ्यमा सुधार आएको जनाएको छ बुलेटिनमा मण्डलाको स्वास्थ्यमा आएको सुधारले आफूहरू खुसी भएको कुरा समेत उल्लेख गरिएको छ अब खेल समाचार अखिल नेपाल फुटबल संघ एन्फाले आगामी सालु पाँच गतिदेखि पन्ध्र गतिसम्म काठमाडौँमा हुने सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ प्रतियोगितामा दक्षिण एसियाका सात टोलीले मात्र सहभागिता जनाउने भएका छन् यसअघि आठ टोलीले सहभागिता जनाउने भनेकोमा मालदिप्सले भाग नलिने भएपछि एउटा टोली घटेको हो प्रतियोगिताको समूह एमा अफगानिस्तान बंगलादेश भुटान र भारत रहेका छन् भने समूह बीमा नेपालसहित श्रीलङ्का र पाकिस्तान यसपटक साफले प्रतियोगिता सञ्चालनको लागि पचास हजार डलर सहयोग सहयोगको घोषणा गरिसकेको छ एन्फाले यसअघि साफबाट यस्तो सहयोग पाएको थिएन सरकारद्वारा औपचारिक रूपमा कमलरी मुक्त घोषणा क्षेत्र निर्धारणको विषयमा आज उच्च स्तरीय राजनैतिक समितिमा छलफल हुने शर्तसहितको वार्तामा आफूहरू नजाने नेकपा माओवादीका उपाध्यक्ष गजवेलको भनाई ए माओवादी पदाधिकारी बैठक जारी वर्षायामसँगै अस्पतालहरूमा भाइरस ज्वरो लगायत सरुआरोगको बिरामी बढ्यो हिंसामा परेका महिलाको जुरी गर्न गाह्रो भारतको बिहारमा मा विद्रोही माओवादीको आक्रमणमा परे तीन सुरक्षाकर्मी सहित पाँचजनाको मृत्यु दक्षिण अफ्रिका पूर्व राष्ट्रपति मण्डिलाको स्वास्थ्यमा क्रमिक सुधार र साउन पाँचदेखि पन्ध्र गतिसम्म काठमाण्डुमा हुने सोह्र वर्ष मुरीको साब च्याम्पियनशीपको सम्पूर्ण तयारी पूरा